नमस्कार वरि हार्दिक हार्दिक स्वागत सर प्रोग्राम बलिउड काज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज हो सागरको अनि यो सागरको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल साइटसम्म पढाउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ थ्याङ्क यू सो मच विष्णुलाई प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच सामुदायिक रेडियो रेडियोफ एक सय चार थो विश्व मेगा सँगसँगै कम एनपी लगइन गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र प्रोग्राममा हामीले हिन्दी फिल्मका दसवटा लागेका हिन्दी फिल्मका दसवटा दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीतको साथमा साथ दिनको लागि हामी हाजिर भइसकेका छौँ टेन पैसा पनि रिलिज भइसकेको फिल्म हो बिस्तार बिस्तारै तल छ क्रममा रहेका छन् यी दुवै फिल्म नम्बर टेन पोजिसनमा होलिडे र नम्बर नाइन पोजिसनमा फग्ली कन्टिन्यू तो है 9 गीत सुनिरहनु भएको छ फिल्म फगली र रिलिज भइसकेको फिल्म काउन्टरमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा लागु अब नम्बर एट र नम्बर सेभेन पोजिसनमा नम्बर एट पोजिसनमा आइपुगेको छ लाइफ इज ब्युटिफुल दुई स्टेप माथि चढ्दै नम्बर एट पोजिसनमा एक स्टेप तल चढ्दै रिलिज भइसकेको फिल्ममा एक भ्लेनर एट पोजिसनमा लाइफ इज ब्युटिफुल र नम्बर सेभेन पोजिसनमा एक भ्लेन कन्टिन्यू सुना कितना चाह क्या छु क्या देखाऊ दिल के क्या इतना ही बस जानता जानु बिन तेरे बेजान खुस किना चाह तुमसे कहना पाऊ जाने में क्यों डबरा कुछ सोचूं डर जानू हो रहा है क्या न जानो रातों को उठ उठ के जागो हाथों को अपने उठा के रब से बस तुझको नम सेवन यही बंदरवार मदीना यही होता है सरे यही मरना और जीना यही म फेरी गलियां ग गलिया चेरी गलिया गलिया तेरी गलियां फेरी गलिया गलिया, गलिया गलिया चेरी गलिया तड़ पाव गलियां तेरी गलियां एक सय चार पाँच हामीले उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दैन टेन पोजिसनको गीत सिक्स फाइभ पोजिसनमा आइपुगेको छ यो फिल्म पनि रिलिज भइसकेको फिल्म हो एक स्टेप तल छोड्दै नम्बरमा आइपुगेको छ सँगसँगै काउन्ट डाउनमा यो फिल्म पनि बिस्तारै बिस्तारै तल छ क्रममा एक स्टेप तल चढेको छ यो हप्ता अब सकल र नम्बर फाइभ पोजिसनमा I call a tune, Sonia Every time I see you, I'm over the moon Sonia Tujha jao, summer, winter, morn, sun Sonia है जुनून द ता सुर मेरा होस् बेकाबु है त मेरा है नशा त मेरा बनाले कल छोडि नम्बर फाइभ मेरा तो जमाने से ले रहा ले रहा ही नहीं यारुस्सा था कितना ही जिस पे भी तू साथ हो बस इतना ही मार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 बाँकी समयमा फेरि पनि एकपटक हार्दिक स्वागत छ प्रोग्राम भएको छोग्राम प्रत्येक साताको मंगलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो फोन एक सय चार थप्लो पाँच हर्चमा रोगको डब्लु रेडियो भएको छ र प्रोग्राम भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउनु लाग्यो राजपोनी को आइपुगेको छ क्रममा रहेको छ इन्टरटेनमेन्ट मुभी पढेको छ नम्बर फोर क्वेसनमा वबी जासुस र नम्बर थ्री क्वेसनमा तक दी mm -hmm. मौका मिला है अब जी भर के जी दी दिल्ली मस्के मुस्कुराए है ये मेरो 재미 <muchas> number 3 ओके वेल वेलकम डाउन याले सुनिरहनु भएको छ र काउडाउन बिटवेर हामीले हिन्दी फिल्मका दशौडाव किस्टकेसँग प्रस्तुत गरिराखेका छौ नम्बर 4 र नम्बर 3 बुशन वर्ष लागो नम्बर 2 बुशन पर नम्बर 2 बुशन मा आइपुगेको छ हेट स्टोरी 2 रिलेस भइसकको फिल्म हेट स्टोरी 2 एक्सटे तल छोडे नम्बर 2 बुशन मा आइपुगेको छ अबला पनि नम्बर 2 मा हेट स्टोरी 2 बाट पिंक लीभ्स रिनिक्स वर्सनमा नम्बर 2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 गीत यहाँले सुनिरहनु भएको छोजिसनमा त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टु पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर चेयरमा होलिडे नम्बर नाइनमा फिली नम्बर एटमा लाइफ इज ब्युटिफुल नम्बर सेभेन पोजिसनमा एक फ्रेन नम्बर सिक्समा इन्टरटेनमेन्ट नम्बर टूमा हेट स्टोरी टू र नम्बर वान पोजिसनमा आइपुगेको छ रिलिज भइराखेको फिल्म किक र किकले कसमको बिजनेस राखेको छ के को गीत छोड्दै प्रोग्रामबाट छुटिनुपर्ने हुन्छ प्रोग्राम सुनिदेर साथ दिन तपाईँ सम्पूर्ण सम्पूर्ण सो मच कन्ट्रोलबाट मुपिन्छु हौस् त नमस्कार